एक सौ चार थप्प् पांच मेगाहार्ज रोहो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज अर्पण बहसमा आज हामी बेरोजगार युवा सङ्घको नामबाट आह्वान गरेको यातायात बन्द जुन बन्दले गन्तव्यमा पुग्नुपर्ने यात्रुहरू बीच बाटोमा रोकिएका छन् बेरोजगार युवा सङ्घले बेरोजगार भत्ता पाउनुपर्ने लगायत माग राखेर मुख्य राजमार्ग ठप्प पारेका छन् आखिर यो सान्दर्भिक कत्तिको होला र यो यातायात बन्दबाट बेरोजगार युवाहरूले राज्यले अथवा सरकारले भत्ताको व्यवस्था गर्ला यो विषयमा आज हामी कुराकानी गर्दैछौँ बेरोजगार युवा सङ्घका संयोजक चन्द्रबहादुर थापा सागर त्यसै गरी अर्को प्रसङ्ग पनि रहनेछ र संवैधानिक परिषदले सिफारिस गरे बमजिम अख्तियार दुरूपयोग अनुसंधान आय का प्रमुख लोकमान सिंह कारर्क लगायलाई आज बिहान नौ बजे शपथ ग्रहण कराने कार्यक्रम रहेक का बावजूद भी संवैधानिक परिषद ने सिफारिश कर लोकमान सिंह कारर्क जो भ्रष्ट छ चिंतर टीका टिप्पणी आईरा विरोध का, का बावजूद लुकमान सिंह कारर्क लगायतला आज शपथ ग्रहण कराइ इस विभिन्न पार्टी विरोध कर विद्यार्थी संगठन विरोध कर जो राजयंत्र मधेशी मोर्चा एमाओवादी कंग्रेस एमए समर्थन जनाया थे पश कंग्रेस एमआलए करवादी री मोर्चा पक्ष में रहता लोकमान सिंह कार्की विरोधका बावजुद पनि अख्तियार प्रमुखमा आज बिहान नौ बजे नियुक्त हुँदैछन् सफ़त लिँदैछन् यसमा नेकपा माले विरोध गर्ने एउटा पार्टी नेकपा माले के भन्छ यो विषयमा हामी कुराकानी गर्दैछौँ सुरुमा हामी कुराकानी गर्दैछौ आजदेखि अनिश्चितकालीन भनेर बेरोजगारी वा संघले यातायात ठप्प पा पारेको छ अनिश्चितकालको लागि यातायात ठप्पबाट उनीहरूको माग सम्बोधन होला या नहोला उनीहरूले बेरोजगार भत्ता पाउलान् नपाउलान् यो विषयमा हामी, हामी कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग बेरोजगार युवा सङ्घका संयोजक चन्द्रबहादुर थापालाई हामीले सम्पर्कमा ल्याउने प्रयास गरिरह राखेका छौँ उहाँसँग कुराकानी गर्नेछौँ कतिको सान्दर्भिक छ बेरोजगार युवालाई रोजगारी दिनु पर्यो त्यसै बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने लगायत विभिन्न माग उनीहरूले राखेका छन् र पूर्व सन्ध्यामा उनीहरूले यातायात बन्द गर्ने भन्दै पम्पलेट माइकिङ पर्सा वितरण गरिसकेको यो अवस्था रहेको छ र आजदेखि उनीहरूले अनिश्चितकालका लागि भन्दै यातायात ठप्प पारेका छन् विशेषतः पृथ्वी राजमार्ग त्यसै गरी पूर्वपश्चिम महेन्द्र राजमार्गमा उनीहरूले यातायात ठप्प पारेका हुन् यातायात ठप्प पारेर मात्र उनीहरूले आफ्नो जुन माग अगाडि सारेका छन् यो माग सम्बोधन होला सरकारले उनीहरूको माग सम्बोधन गर्न सक्ला यो विषयमा हामी केन्द्रित रहनेछौ अनि हामीले सँगै अर्को प्रसङ्ग पनि आज उठाएका छौं संवैधानिक परिषद जुन अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत विभिन्न पदमा नियुक्त गर्नका लागि संवैधानिक परिषदले सिफारिस गरी बमझम र बिहान नौ बजे आज बिहान नौ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ विरोधका बावजुद पनि हामी यी विषयमा केन्द्रित रहनेछौँ आजको अर्पण बहसमा हामीले विभिन्न समसामयिक विषयवस्तुहरूलाई अर्पण बहसमा स्थान दिँदै आइआएका छौँ र हामी राजनैतिक सामाजिक परिवेशमा केन्द्रित रहेर पनि अर्पण बहसमा कुराकानी गर्छौँ अर्पण बहस हरेक हप्ताको बुधबार बिहान नौ बजेको ट्राफिक खबर पश्चात आउने गर्छ हामी नौ संवैधानिक परिषदबाट सिफारिस भएका संवैधानिक अङ्गका प्रमुखहरूलाई नौ बजे शपथ ग्रहण गराउने कार्यक्रम विभिन्न दलको विरोधका बावजुद पूर्व मुख्य सचिव लोकमान सिंह कार्की सहितलाई पद तथा गोपनीयताको शपथ र शपथ हुँदैछ र पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख कय देवी एमीलाई लोक सेवा आयोग र भानु प्रसाद आचार्यलाई महालेखा परीक्षाको प्रमुखका रूपमा शपथ खुवाउन लागि विभिन्न पार्टी विरोध विशेषत पूर्व मुख्य सचिव लोकमान सिंह कारर्कला अख्तियार प्रमुख में निुक्त करवाज उठिराख उच्च स्तरीय संयंत्रम रहता जो समर्थन जनाया एमए कंग्रेस ने पशी निर्णय परिवर्तन करके अख्तियार प्रमुखमा नियुक्त गर्न हुन्न भनेर उनीहरूले पनि आवाज उठाइराखेका छन् यो विषयमा हामी कुराकानी गर्दैछौ र एउटा विपक्षी जुन विरोधका कार्यक्रम पनि अगाडि बढाइराखेको नेकपा माले यसलाई कसरी लिएको छ विरोधमा किन उत्रिएको छ नेकपा माले जिल्ला सचिव परुराम लामिसाने हामीसँग हुनुहुन्छ परसुरमजीलाई स्वागत रेडियो अर्पण बसमा अ यहां का बावजूद अहान नौ बजे लोकमान सिंह कार अख्तिर प्रमुख में नियुक्त कर शपथ खुआई नेकणा नेकोकमा विरोध करी जनता ही शासनकालमा उनी प्रमुख भीतर्ब भइरहेछ हेलो तपाईँ हजुर रूपमा जुन हामीले विरोध प्रदर्शनको क्रममा चितवनमा प्रदर्शन गर्दैछौँ गरिरहेका छौँ कि यो मानेमा हामीले लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख हुनु हुँदैन भनेर विरोध गरेका हौ कि पैँसठी त्रिसठीको जनआन्दोलनमा साई शासनकालको मुख्य सचिवको हैसियतले उनले प्रेसमा सेन्सरसिप गरे उनले राजाकै हुकुमको शैलीमा राज्य आतंकलाई प्रश्रय दिए सानै गर्दा हामीले उनलाई विरोध गरेका हौँ त्यस्तै अर्को कुरा अस्तियर दुरुपयोग अनुसन्धान आयोग भनेको राज्यका कुनै पनि व्यक्ति अथवा संस्थाले अख्तियारको दुरुपयोग गर्दा उनीहरूलाई कारवाही गर्ने उनीहरूलाई कानुनी कठधरामा ल्याउने न्यायिक एउटा संस्था हो स्वयं लोकमान सिंह कार्की अख्तियार दुरुपयोग गरेर अधिकारलाई जनअधिकारलाई दुरुपयोग गरेर उनी भ्रष्टाचारमा समेत संलग्न भएको अदालतमा मुद्दा विचाराधीन छ उनले त्यहाँबाट क्लिन चिट समेत पाएका छैन यस्तो अवस्थामा हामीले उनवजुद पनि नौ बजी शपथ ग्रहण हुँदैछ यहाँको विरोध त सार्थक भएन नि त अब हजुर मुख्य कुरा सार्थक त यहाँ रहन्छ कि हामीले भनेका निम्ति राष्ट्रपति महोदयलाई हाम्रो आग्रह अहिले पनि कुरा के हो भने कुनै पनि सरकारले गरेका गलत काम कार्यवाहीहरूको सच्याउने कुरा पनि सरकारले जनभावनामा हेरेर सच्याइनुपर्छ सरकारले सच्याइनुपर्छ संवैधानिक परिषदले गरेको सिफारिस लाई फिर्ता गरिदिनुपर्छ भन्ने हाम्रो माग हो हाम्रो विरोधका बावजुद उहाँहरूले शपथ ग्रहण गराउँदै हुनुहुन्छ भन्ने सुन्यो तपाईँकै मिडियाबाट हामी सुन्दैछौँ हामी जोरदार ढङ्गले भन्छौँ कि यस्तो जनविरोधी काम नगरौँ र यो लोकतन्त्रकै उपहास हो शहीदहरूप्रतिको अपमान हो र यो काम तिमार छ नेपाली जनतालाई स्वीकार हुँदैन हामीले जनभावनाको कदर गर्दै हामी यसको विरोधमा उठाउँछौँ हामी यसलाई अमान्यता अब कार्कीलाई नै अख्तियार प्रमुख बनाउनका लागि जुन उच्च स्तरीय संयन्त्र बनेको थियो संयन्त्रले नै समर्थन जनाएर नै कार्कीलाई नियुक्त गर्ने भनेर सरकारलाई सिफारिस गर्यो सरकारले संवैधानिक परिषदले चाहिँ अब नियुक्त गर्नुपर्छ भनेर राष्ट्रपति समक्ष समेत पठाइसकेको यो अवस्थामा उच्च स्तरीय राजनैतिक संयन्त्रले गरेको त्यो निर्णय अवस्था अब उच्च स्तरीय राजनीतिक संयंत्र ने सकते निर्णय में विरोध कर मुख्य क्या तुमुक में लो समय चार दलिकेट चार दल का नेता मूलुक आवश्यक में शुरू देखी नहीं विपक्ष में कथित अलग का प्रधान न्यायाधीश प्रधानमंत्री बनाने कुरा विरोध कर अहिलेको अवस्थामा चार दलीय सिन्डिकेटले फेरि लोकमान सिंह कार्केलाई अख्तियार जस्तो गरिमामय पदमा भ्रष्टाचारमा सघाउन जनआन्दोलनका दमनकर्ताको रूपमा उनलाई आम जनताले चिनेको छ यस्तो अवस्थामा यो चार दलका साथ नेताहरूले यसको सिफारिस गर्नुभएको थियो त्यो सिफारिसलाई हामीले भनेका हौँ गल्ती उहाँहरूबाट भएको छ र त्यो गल्तीबाट हरेक पार्टीमा अन्तर विदेर भइरहेको छ उहाँहरूभित्र पनि अवज्ञा गर्ने यो, यो निर्णयको चाहिँ समीक्षा गर्ने यसमा चाहिँ फिर्ता गर्ने खालका काम कुराहरू पनि भइरहेको सन्दर्भमा हामी उहाँहरूको त्यो विरोधको चोर मधुरो भइरहेको अवस्था छ यो अवस्था भनेको यसको लागि दुःखद हो किनकि मलाई यो एउटा ठुलो घटना छ यसपछि हुनेवाला किनकि भ्रष्टाचारमा निर्लिप्त भएका नेताहरू जो छन् नेपालका उच्च तहमा छन् उनीहरूले पार्टीका नाममा लडाकुका नाममा अकुत सम्पत्ति राज्य कोषबाट दुरुपयोग गरेका छन् त्यो दुरुपयोगलाई ढाकछोत गराउनलाई त्यस्तै मतियारहरूको चाहिने भएकोले लोकमान सिंह अब जुन अब संवैधानिक निकायहरू रिक्त रहिराखेको अवस्था काम गर्न पनि अप्ठ्यारो भयो भनेर सरकारले भनिसकेको यो अवस्थामा नियुक्त जुन रिक्त रहेका ठाउँहरू छन् त्यसलाई परिपूर्ति गरेर काम अगाडि बढाउनको लागि यो नियुक्ति प्रक्रिया अगाडि बढाउँदाखेरि विरोध गर्नु चाहिँ कतिको ठिक होला अब काम गर्न समेत अप्ठ्यारो परिसक्यो अब भइराखेको अवस्थामा नियुक्ति प्रक्रिया जुन रिक्त रहेको ठाउँमा नियुक्त गर्दाखेरि के आपत्ति त मुख्य कुरा संवैधानिक निकायहरूमा पदपूर्ति गर्ने कुरामा नेकपा मानेको विरोध होइन पर्छ आज भाग मण्डा र सेन्डिकेटको आधारमा उहाँले गरिरहनु भएको छ वरिष्ठताको आधारमा होइन योग्यताको आधारमा होइन नेपाली जनतामा लोकप्रियताको आधारमा होइन उहाँहरूले अड्यारा कोठाहरूमा बस्ने शक्ति केन्द्रहरूको छ सल्युसनमा उहाँहरूले जुन गाडीहरू गरिरहनु भएको छ त्यसमा हाम्रो आपत्ति हो निश्चित निर्वाचन आयोगमा निर्वाचन आयोग त चाहिन्छ अख्तियार आयोग अख्तियार दुर्पयोग अनुसन्धान आयोगमा प्रमुख चाहिन्छ न चाहिने कुरा होइन तर चाहिँ त्यो संवैधानिक व्यवस्थाले संविधानले तोकेको स्वच्छ छवि भएको निष्कलन त भएको जोद्य व्यक्ति यहाँ विरोध का स्वर आई राख अवस्था यहां धारणा उ देखनाभा अब कसलात कर प्रमुख में अख्तियार प्रमुख भनेको स्वच्छ छवि भएको निष्कलन त छवि हो हाम्रो संवैधानिक व्यवस्था छ संविधानले भनेको छ कि कोही मान्छेहरूलाई मुद्दा लागेको छ भने मुद्दा त किनारा नआएसम्म त्यो मान्छे त्यो मान्छेले किन चिट प्राप्त गर्न सक्दैन स्वयं अख्तियार दुरुपयोग गरेको नाममा उनीमाथि मुद्दा छ लोकमान कार्कीमाथि उनी अभियुक्त मानिने सम्बन्ध फैसलालाई प्रभावित हुने ढङ्गले अदालतकै न्यायलाई प्रभावित गर्ने ढङ्गले उनलाई क्लिन चिट दिएर यो अख्तियार प्रमुख बनाइनु कतिसम्म जायज हो यो मुलुकमा लोकमान सिंह बाहेक अरू कुनै योग्य मान्छेहरू यी चार दलका सेन्डिडेटहरूले देखेनन् यी चार दलका नेताहरूले देखेनन् मलाई खुब आश्चर्य लागेको छ अहिले बहुत गम्भीर बनाएको छ यो घटना जुन यस्तो छवि हुँदा हुँदै किन त दलहरूले समर्थन गरे कार्कीलाई नै मैले अघि भनिसकेँ नेपाली राजनेताहरूमा त्यो इमान्दारीता त्यो बिर्सने रोग नेपाली जनआन्दोलन बैसठी को आन्दोलन सितिएको यहाँलाई स्मरण सधैँ छ सात वर्ष पनि बितेको छैन एउटा बिर्सने रोग लागेको हुनुपर्छ उहाँहरूलाई कि त कि त भने उहाँहरूले पनि आफूले अख्तियार दुरुपयोग गरिरहनु भएको छ राज्यको कार्यकारी प्रमुख भएर राज्यका शीर्ष नेता भएर उहाँले राज्य शक्तिको चरम दुरुपयोग गरेको अवस्थालाई ढाकछोक गर्नको लागि मतियार चाहिएको हो उहाँहरूलाई त्यो मतियारहरूभन्दा त्यस्तो भ्रष्ट व्यक्तिबाट नै पुरा हुन्छ भनेर लोकमानसिङ चय तय गरिएको हुनुपर्छ त्यो पात्र त्यसरी चयन भएको हुनुपर्छ भन्ने हामीलाई लाग्छ अब खिलराज रेग्मी चुनाव गराउनको लागि मात्र नियुक्त गरिएको हो खिलराज रेग्मीलाई अब उहाँमा अधिकार चाहिँ कतिको छ नेकपा माले के भन्छ खिलराज रेग्मीलाई अख्तियार प्रमुख नियुक्त गर्ने अधिकार छैन हामीले भनिसक्यौ खिलराज रेग्मी निमित्त निर्वाचनको लागि मात्र आ उनी प्रमुख भएका हुन् कार्यकारी प्रमुख भएका हुन् मन्त्री परिषदको अध्यक्ष भएका हुन् हाम्रो यही हो भन्यौ इसलिए अदालत को निष्पक्षता में प्रश्न चिन्ह उठ अदालत को निर्णय प्रक्रिया में खिलदा प्रधान न्यायाधीश होना हो राष्ट्र को कार्य प्रमुख हु भोली हरक निर्णय प्रक्रिया में आंखा या हे कार्यपाल न्यायपालिका बीच को प्रभाव पर्छ त्यसले निष्पक्षता दिन सक्दैन भन्ने हाम्रो कुरा हो हिजो पनि हामीले भनेको कुरा यही हो र उनले अविलम्ब राजनीमा दिनुपर्छ भन्ने हाम्रो पार्टीको माग हो प्रधान न्यायाधीशबाट उनले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो हामीले कार्यकारी प्रमुखको हिसाबले राजनीतिक दलकै नेतृत्वको सरकारको प्रस्ताव गरेका हौ हामीले माग गरेका हौ त्यो हुन सकेन तर दुःख दुर्भाग्य लामो पनि निर्वाचन हुन नसक्ने सम्भावना भएको कारणले गर्दा प्रधान न्याधीशको पदबाट राजीनामा दिएर कार्यकारी प्रमुख बनाउने सम्मको कुरालाई हामी एक्सेप्ट गरेका हौ के गर्नु शपथ ग्रहण हाम्रो यसमा ठुलो अवज्ञा छ हामी राष्ट्रिय सम्मेलनको तयारी जुटिरहेका छौँ हामी साङ्केतिक हिसाबले उहाँको विरोधमा हामी हिजो चक्काजाम आम जनता र जनमतको भावना भनेको अस्वीकार गर्ने कुरा हो यो अस्वीकार देशव्याप्ती रूपमा हामी जनतालाई सडकमा आउनु आह्वान गर्छौँ हामीसँग सडकभन्दा अरू केही उपाय रहेन हामी अब हामीले राष्ट्रपति समस्या पनि अनुरोध गऱ्यौँ हाम्रा नेताहरूले उहाँ राष्ट्रपति महोदयलाई पनि भेटेर यो निर्णय गर्ने र यसलाई कार्यालय नगर्नको लागि चाहिँ हामीले अनुरोध गऱ्यौँ अब यसको बर्खीनाथ में अब राष्ट्र राष्ट्रपति ने जो शपथ ग्रहण कर देशव्यापी रूप में सड़क में उतरे अवज्ञा करना हम आम जनसमुदाय अपील कर शपथ ग्री सके अवज्ञा को अभियान हो तीस हमें हिजो ये जन विरोधी निर्णय बेलैमा चेत्न नसक्दा नेपाली जनताले धेरैचोटि प्रतिगमनको हामी शिकार भएका छौँ प्रतिगमनबाट आक्रान्त भएका छौँ आज पनि त्यही श्रृङ्खला सुरुवात भइरहेको छ देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र चल्दो छ अब यो षड्यन्त्रलाई एउटा करियो लोकमानसिङ कार्की प्रतिगमनको एउटा मतियारको रूपमा अगाडि सारिएका पात्र हुन् नेपाली राजनीति जहिले पनि बाङ्गो टिङ्गो रेखाबाटै गुज्रिरहेको छ हुनसक्छ हाम्रो विरोधले अहिले त्यस्तो ठुलो सार्थकता नदे समीक्षा मौका में कि राष्ट्र विरोधी सचिव में पसाने राष्ट्रपूर्ण आंदोलन यहाँ धन्यवाद हमारा विचार जनसमुदाय में पुराने तुम रेडियो महत्वपूर्ण समय प्रदान नेक महालय जिला सचिव पशुराम लामीसानी संवैधानिक परिषदले सिफारिस गरे बमोजिम लोकमान सिंह कार्की सहितलाई अहिले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्राहिँदैछ र अख्तियार दुपयोग अनुसन्धान आयोगमा विरोधका बावजुद अहिले लोकमान सिंह कार्कीलाई केही बेरमा नै शपथ खुवाइँदैछ र जुन उच्च राजनीतिक संयन्त्र गठन भएको थियो सरकारलाई सहयोग गर्नको लागि त्यो संयन्त्रले नै समर्थन जनाएको कार्कीलाई पछि आएर भने कङ्ग्रेस एमाले जुन संयन्त्र भित्र रहेका कङ्ग्रेस एमाले भने अहिले विपक्षमा रहेका छन् एमाओवादी मधेसी मोर्चा पक्षमा छन् यसले गर्दा पनि जुन अब संवैधानिक निकाय अंगहरु रहेको छ महत्त्वपूर्ण अङ्गहरू जसमा जसमा भ्रष्टवि भएको जनआन्दोलन दबाउन खोजेको भन्ने जुन व्यक्तिलाई नियुक्त गरिँदैछ त्यसमा भने एउटा प्रश्न चिन्ह खडा नै लाग्नेछ यस विषयमा हामीले कुराकानी गरेका थियौ नेकपा माले जिल्ला सचिव प्रसुराम लामिसा नै अब हामी लाग्दैछौ जुन आजदेखि अनिश्चितकालीन यातायात बन्द गरिएको छ ठप्प पारिएको छ बेरोजगार युवा संघको यातायात बन्द गरिएको छ अब बेरोजगारलाई रोजगारी दिनु पर्यो बेरोजगार भत्ता दिनु पर्यो भन्ने लगायतका माग राखेर बेरोजगार युवाहरूले विशेष त पृथ्वी राजमार्ग महेन्द्र राजमार्ग जुन पूर्व पश्चिम राजमार्ग अवृद्ध पारेका छन् यातायात चल्न दिएका छन् र हामीले केही बेरगाडी था पाए अनुसार चितवनबाट केही कार्यकर्ता बेरोजगारी वाहरू गिरफ्तार भइसके पनि जा, हामीले जानकारी प्राप्त गरिसकेका छौँ यो विषयमा हामी कुराकानी गर्दैछौँ यातायात ठप्प पारेर बेरोजगारहरूले रोजगार पाउलान् यो विषयमा कुराकानी गर्दैछौ बेरोजगारी वा संघका सदस्य दर्शनसँग हामीसँग उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ यातायात ठप्प पार्दैमा बेरोजगारले रोजगार पाउला अनि बेरोजगार भत्ता सरकारले दिलाउला एउटा गहन विषय छ महत्वपूर्ण विषय पनि रहेको छ अब कसरी बेरोजगारलाई रोजगारी सिर्जना गर्ने सरकारको दायित्व पनि रहेको छ जसमा बेरोजगारी भर पनि लाग्नुपर्ने देखिन्छ यातायात ठप्प पार्दैमा भने समस्याको समाधान हुने भने हामीले देख्दैनौँ हामी कुराकानी गर्दैछौ अनिश्चितकालको लागि भनिएको छ र अब सरकारले पनि बेरोजगार युवाहरूको समस्या जुन माग राखेर उनीहरूले आन्दोलन गरेका छन् यो माग सम्बोधन गर्ला गर्न सक्ला नसक्ला विभिन्न मागहरू रहेका छन् शक्तिशाली बेरोजगार युवा आयोग गठन गरी शैक्षिक अर्ध शैक्षिक खेलाड़ी र कलाकार सम्पूर्ण बेरोजगार युवाहरूको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने न्यूनतम 150 सौ दिन को रोजगार वो बराबर को बेरोजगार भत्ता तुरंत शुरुआत करना उन्नीग राख तीन सौ पैंसठी दिनक्यता अनुसार रोजगारी को ग्यारेटी का लगी समय अवधि रोजगारी क्षेत्र ठोस कर माग अगी सारीख अवस्था रहें पूर्व पश्चिम महिन्द्र राजमार्ग तेगरी चितवन देखी पृथ्वी राजमार्ग में उन्हीं चक्काजाम गरेका छन् र चक्का जुन स वाहन सुरक्षाकर्मीको गाडी मोटरसाइकल एम्बुलेन्स दुध र तरकारी बोकेका गाडीहरूलाई भने चल्नमा रोक लगाइएको छैन बिहान फाटा फुट्टा रूपमा चलेका सवारी साधन भने अहिले भने पूर्ण रूपमा जस्तै ठप्प समेत भइसकेको अवस्था छ र विरोध प्रदर्शनमा उत्रिएका केही कार्यकर्तालाई गिरफ्तार गरेको भन्ने बेरोजगार युवा सङ्घले जानकारी समेत गराइसकेको यो अवस्था रहेको छ हामी कुराकानी गर्ने तर्खरमा छौँ बेरोजगार युवा सङ्घका सदस्य हुनुहुन्छ दर्शनसँग हामी कुराकानी गर्दैछौ जुन अब यो माग उठाइएको छ यो माग कतिको सार्थक छ र यातायात ठप्पबाट मात्र जुन माग अगाडि सारिएको छ त्यो माग पूरा गर्न सरकार सक्षम होला सरकारले जुन माग पूरा गर्ला यो विषयमा हामी कुराकानी गर्दैछौँ अनिश्चितकालको लागि भनेर आह्वान गरिएको छ र उनीहरूले लगभग एक हप्ता अघिदेखि नै पर्चा पम्प्लेटिङ गरेका थिए माइकिङ गरेका थिए बन्दलाई सफल पार्नका लागि पूर्वी क्षेत्रमा चितवनको पूर्वी क्षेत्रमा भने बन्दकर्ताहरू त्यति देखिँदैनन् हामीले जानकारी पाए अनुसार भरतपुरमा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् र भरतपुरमा यातायात चल्न दिएको छैन रोक लगाइएको छ र बीच बाटोमा यात्रुहरू अलपत्र परिराखेको यो अवस्था हमें कुराका तर्खर में जुटी रखा छोजगारीवा संघ का सदस्य दर्शनसंग हम टीफोन संपर्क को प्रयास भईरा हमी वहाँस टीफोन संपर्क को प्रयास भाई है। है, है, हमी वहांसंगरापूर्ण बेरोजगारीवा एक हों बजगार बेरोजगारीवाई रोजगारी दे रोजगार दिन न सके बेरोजगार भत्ता दे भारापनी लगाएका छन् उनीहरूले बेरोजगारलाई सकेसम्म रोजगारी दिए अनि रोजगार दिन नसके भत्ताको व्यवस्था गर व्यवस्था गर बेरोजगार युवालाई का काम दे भन्ने जस्ता नारा लगाएका छन् काम नदी मामदे जुन भत्ताको व्यवस्था गर्नुपर्ने विभिन्न मागहरू राखेका छन् उनीहरूले यो माग आज सडकमा उत्रिएको छ सडकमा समेत देखिसकेको यो अवस्था रहेको छ बेरोजगार युवाहरूले रोजगार पाउनु पर्यो रोजगार भएन भने भत्ताको व्यवस्था गर्नु पर्यो भनेर उनीहरूले माग गर्दै अनिश्चितकालका लागि यातायात ठप्प पारेका छन् र यो यातायात बन्द कतिजेलसम्म रहला यो विषय अनि सरकारले उपलब्ध गराउन सक्ला नसक्ला अनि बेरोजगार युवाहरू जुन आफ्नो एउटा सक्षम जुन युवाहरू रहेका छन् त्यसो त युवाहरू प्रत्येक दिन विदेशी रहनुपर्ने अवस्था पनि रहेको छ देशको श्रम शक्ति विदेशीको छ र विदेशमा गएर रोजगारी गर्नुपर्ने यो अवस्था पनि छ बाध्यमा बादेत बाध्यता रहेको छ खाडी मुलुक गएर जुन भनेअनुसारको काम पनि नपाइराखेको यो अवस्थामा बेरोजगार युवा रोजगारीको व्यवस्था गर्नुपर्ने बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागहरू राखेर रा सडकमा उत्रिएका छन् उनीहरूले यसअघि विभिन्न चरणमा दबाव भने नदिएका होइनन् त्यो सार्थक नभएपछि र बेरोजगारी भारको त्यो माग सम्बोधनमा त्यति चासो नदिएको भन्दै उनीहरूले सडक समेत अवरुद्ध गरेका छन् आजदेखि अनिश्चितकालको लागि सडक अवरुद्ध गरिएको छ हामी केही बेर व्यावसायिक विश्राम लिनेछौँ त्यसपछि हामी बेरोजगार युवाहरूको आन्दोलनको विषयमा केन्द्रित रहेर कुराकानीमा के उपस्थित हुनेछौँ मलाई त हजुरहरूले दिनु भएको सिलाइ कटाईको तालिम नै काफी छुरीमा गएर सिलाइ मेसिन ल्याइदिनु सन्ध्या सिलाइ मेसिन मर्म तथा बिक्री केन्द्र मारे हजुर मेसिन र बोरा सिलाउने मेसिन टिको गर्ने मेसिन गर्ने आइरन तथा सिलाइ कटाई सम्बन्धी सम्पूर्ण सामान पाइने भर पर्दो सिलाइ मेसिन मर्मत तथा फोन शून्य चौरानब्बे तिन सय पाँच मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न चार सय अस पूर्वी चितवनको टाढी बजारमा विगत बिस वर्षदेखि सेवा पुराउँदै आएको सन्ध्या सिलाइ मेसिन बिक्री तथा मर्मत केन्द्रमा जुन मेसिनको खरिदमा दुई वर्षको वारेन्टी काथै जस्तो पुरानो मेसिन दिएर नयाँ मेसिन साट्न सकिन्छ प्रोपराइटर विरेन्द्र शर्मा अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहार्ज र यो कार्यक्रम अर्पण बहस फेरि पनि स्वागत छ कार्यक्रम अर्पण बहसमा अर्पण बहसमा अब हामी कुराकानी गर्दैछौँ बेरोजगार युवा सङ्घको आन्दोलन र त्यो आन्दोलनको नेतृत्व गर्ने बेरोजगार युवा सङ्घका संयोजक चन्द्रबहादुर थापा सागरसँग हामी कुराकानी गर्दैछौँ यो आन्दोलनले सार्थक थापालाई यातायात ठप्पै पारेर आन्दोलनमा उत्रनको पड़ी के कुछ टीफोन संपर्क में चंद्र बहादुर था सागर बेरोजगार युवा संघ का संयोजक हमकारी पाए अनुसार गाड़ी चितवन कार्यकर्ता पकड़ा कर गिरफ्तार पड़ेगा उन्हीं बेरोजगार युवा संघ संयोजक चंद्र बहादुर था सड़क आंदोलन जो यातायात ठप्प पारे उन्नी आंदोलन अब यो आन्दोलनले बेरोजगार युवाहरूलाई रोजगारी उपलब्ध गराउला रोजगारीको सिर्जना गर्ला त्यसै गरी बेरोजगारी युवाहरूले भत्ता पाउलान् यी विषयमा हामी कुराकानी गर्दैछौँ नेपालमा बेरोजगार युवालाई रोजगारी दिन सम्भव छ या छैन हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्ने प्रयासमा रहिराखेका छौँ हामीले उद्घोष गरिसकेका छौँ बेरोजगारी युवा सङ्घका संयोजक चन्द्रबहादुर थापा सागरसँग टेलिफोन सम्पर्कको प्रयास भइराखेको छ हामीले केही बेर अगाडि संवैधानिक अङ्ग जुन आज नियुक्त हुँदैछ लामो समयसम्म रिक्त रहेको पद आजदेखि नियुक्त हुँदैछ जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गर गर्दैछ शपथ ग्रहण केही बेरपछि हुँदैछ त्यसै गरी कदेवी एमलाई लोकसेवा आयोग भानुप्रसाद दासरलाई मालेखा परीक्षकको प्रमुखका रूपमा शपथ खुवाइँदैछ हामीले यो विषय जुन विरोधमा उत्रिएका दलहरूसँग पनि धारणा बुझेका थियौँ नेकपा माले जुन एउटा विरोधी दलको रुपमा रहेको छ लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुहुन्न भनेर विरोध गर्ने नेकपा मालेसँग हामीले कुराकानी गरेका थियौँ अब भने हामी कुराकानी गर्दैछौँ बेरोजगार युवा सङ्घ जुन अनिश्चितकालीन यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएको छ र यो आन्दोलनले सार्थकता पाउला नपाउला बेरोजगार भत्ता उपलब्ध गराउला बेरोजगारले रोजगारी पाउलान् नपाउलान् यो विषयमा हामी कुराकानी गर्ने सम्पर्कमा जुटिराखेका छौँ र जुन आन्दोलनलाई उनीहरूले अगाडि बढाएका छन् आजदेखि अनिश्चित कालका लागि भन्दै आवाजहरू उठिराखेका छन् बेरोजगारीहरूको समस्या हल गर्नको निम्ति जुन मुख्य राजमार्गमा चक्काजाम गरेर आन्दोलनलाई सफल बना बनाउनको लागि उनीहरूले हिजो अस्तिदेखि एक हप्तादेखि नै उनीहरूले पर्छ पम्प्लेटिङ माइकिङ गरेका थिए यहाँलाई म फेरि दोहोऱ्याउन चाहन्छु शक्तिशाली बेरोजगारी आयोग गठन गर्नुपर्ने शैक्षिक अर्ध खेलाडी कलाकार सम्पूर्ण बेरोजगारी युवाहरूको तथ्याङ्क सार्वजनिक गर्नुपर्ने उनीहरूले माग राखिराखेका छन् एक करोड तेह्र लाख युवा बेरोजगार बन्यो जीवन धान्नका लागि प्रत्येक दिन हजारौँ युवाहरू रोटीका लागि विदेशी नै पर्ने पनि यो बाध्यता रहेको छ खाडी मुलुकमा गएर काम गर्नुपर्ने अवस्था पनि रहेको छ नेपालमै श्रमको सिर्जना गर्ने कामको उपलब्ध गराउने र जुन प्रत्येक दिन हजारौँ युवाहरू विदेशी राखेको यो अवस्थामा अब यसमा सबै पक्ष गम्भीर बन्नुपर्ने पनि आवश्यकता रहेको छ हामीसँग कुराकानी गर्नका लागि बेरोजगार युवा सङ्घका सदस्य दर्शन हुनुहुन्छ यो यातायात ठप्प पारेर आन्द्रमा उत्रनुको कारण यसले अब बेरोजगार युवाले रोजगार पालन यो विषयमा कुराकानी गर्दैछौँ दर्शनजीलाई स्वागत छ कार्यक्रम अर्पण बहसमा हामी बेरोजगार युवा सङ्घका सदस्य दर्शनसँग कुराकानी गर्दैछौँ दर्शनजीलाई स्वागत रेडियो अर्पणमा हाम्रो सम्पर्कको प्रयास भइराखेको छ हामी टेलिफोन सम्पर्कमा ल्याउने प्रयासमा रहेका छौँ र हामीले केही बेर अगाडि पनि कुराकानीको प्रयासलाई जोड्न खोजेका थियौँ बेरोजगारी विवाहसङ्घका संयोजक चन्द्रबहादुर थापासँग उहाँसँग सम्पर्क जुटिराखेको छैन र हामी सदस्य जुन बेरोजगारी विवाहसङ्घका सदस्यसँग कुराकानी यति जोड्ने प्रयासमा जुटी रखा बेरोजगार बेरोजगार युवाला राज्य ने लिनुपर्ने लिन्ने विभिन्न नारा रहे ये बेला दर्शन हमारे संपर्क में दर्शनजी स्वागत अर्पण में धन्यवाद यहां आज देखि अनिश्चित कालीन यातायात ठप्प पार्भ रोजगार दे बेरोजगार भत्ता देर अब यह यातायात ठप्प पार्दले रोजगार पाला बेरोजगार भत्ता पाने यो हाम्रो तपाईँको के छ भने अब देशमा जति पनि राजनीतिक परिवर्तनहरू भए होइन त्यो राजनीतिक परिवर्तनहरूले खास गरेर अब युवा सारा युवा बेरोजगारहरूलाई खासै उनीहरूको चाहिँ तपाईँको चाहिँ रोजीरोटी र उनीको चाहिँ घाँसपास कपासको चाहिँ सवालमा कसैले ध्यान दिएको पाइएन है त्यो भएको हुनाले देशमा तपाईँको चाहिँ दुई करोड चौसठी लाख जनसङ्ख्यामा एक करोड तेह्र लाख चाहिँ ते बेरोजगारहरू छ होइन त्यसमा चाहिँ कसैले पनि कुनै पनि पार्टिजहरूले त्यसलाई चाहिँ एड्रेस नगरेको हुनाले उनीहरूको चाहिँ तपाईँको मागलाई स्लोगनलाई उनीहरूको चाहिँ तपाईँको आवश्यकतालाई चाहिँ कसैले पनि चाहिँ ऊ नगरेको हुनाले कुनै पार्टिजहरूले चाहिँ सम्बोधन नगरेको हुनाले हामीले चाहिँ बेरोजगार युवा सङ्घ नेपालले यसलाई तपाईँको चाहिँ सरकारलाई चाहिँ तपाईँको चाहिँ अब दबाब दिनको लागि र आम चाहिँ पोलिटिकल पार्टिजहरूलाई पनि तपाईँको सचेत बनाउनको लागि हामीले यसलाई चाहिँ तपाईँको चाहिँ अनिश्चितकालीन हाइवे चक्का जाम हाम्रो चाहिँ बजार बन्द हुँदैन अनि तपाईँको स्कुल बन्द हुँदैन कल कारखाना बन्द हुँदैन गर्दैन गरेका छैनौँ हामीले बाइक हामी चल्न दिइरहेका छौँ र चाहिँ तपाईँको चाहिँ प्रेसर हामीले त्यो कुनै उसमा चाहिँ प्रेसर गरेका छैनौँ हाइवे चक्का जाम गरेर खालको आयोजना सरकार दवाब दिन का ठप्प पारे हमें कति देखा राज कति यात्रु अलपत्र पड़े अवस्थ दुख चाह पा ती जनता हजुर दुख स्वाभाविक रूपमा के छ भन्दा चाहिँ एउटा चाहिँ आमाले चाहिँ बच्चा जन्माउने बेलामा उसलाई प्रसरव पीडा हुन्छ होइन प्रसरव पीडा हुन्छ पीडापछि जब बच्चा जन्मन्छ जन्मेपछि उसका सबै पीडाहरू चाहिँ मोचन हुन्छ मा पुरा पीडाहरू चाहिँ उसको चाहिँ अब सकिन्छ त्यसैले कुरा के हो त भन्दा चाहिँ हामीले एउटा चाहिँ तपाईँको चाहिँ यत्रो चाहिँ बेरोजगारहरूलाई रोजगार दिनको लागि रोजगार नदी बेरोजगारी भत्ता दिनको लागि एउटा चाहिँ पोलिटिकल चाहिँ त्यो पार्टिजहरूलाई पनि एउटा सिस्टममा ल्याउनको लागि आम चाहिँ गरिब जनता र चाहिँ तपाईँको चाहिँ बेरोजगारहरूको चाहिँ मुद्दालाई चाहिँ एड्रेस गर्नको लागि जुन हामीले जुन दबावमूलक चाहिँ आन्दोलन गरेका छौँ त्यो स्वाभाविक रूपमा चाहिँ एउटा चाहिँ कसैलाई चाहिँ औषधि खुवाउनुको लागि एउटा जरा जरा अर्को चाहिँ बिरुवाको जरा उखाल्नु पर्ने भएको हुनाले पनि हामीले यो चाहिँ सामान्य रूपमा चाहिँ जनतालाई केही चाहिँ तपाईँको समस्या पर्ने नै छ पर्छ तर चाहिँ त्यसमा चाहिँ त्यो मुख्य कुरा भोलि आउने उपलब्धिहरूलाई उपलब्धिहरूलाई हेरेर त्यो चाहिँ तपाईँको चाहिँ समस्या सामान्य समस्या केही समस्यालाई हामीले एउटा चाहिँ तपाईँको चाहिँ यो समस्यालाई तपाईँले चाहिँ यसलाई आग्रह यसलाई चाहिँ ग्रहण गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो जनता बाटोमा अलपत्र पनि त्यसलाई सामान्य रूपमा लिनुहुन्छ यहाँहरूले सामान्य हामीले भनेनौँ सामान्य भनेनौँ तर चाहिँ कुरा के छ भन्दा चाहिँ अब कहिलेकाहीँ तपाईँको चाहिँ एक खालको चाहिँ अब लडाइँको हावाहुरी आएको बेलामा होइन हावाहुरी आएको बेलामा केही छिटफुट घटनाहरू त्यो चाहिँ हुने गर्छ तर चाहिँ हामीले अप्रिय रूपमा त्यस्तो कसैलाई चाहिँ प्रेसर गरेका छैनौँ कसैलाई चाहिँ तपाईँको चाहिँ हामीले त्यो त्यो ढङ्गले चाहिँ तपाईँको चाहिँ दबाब दिएका छैनौँ हामीले योभन्दा अगाडि नै पाँच सात अगाडिबाट हामीले चाहिँ सूचित सचेत गराएका छौँ कि हामीले चाहिँ तपाईँको पच्चिस गतेबाट अनिश्चितकालीन हाइवे जाम हुन्छ भन्ने हामीले पहिल्यै भनेका छौँ सबैलाई चाहिँ व्यवसायहरूलाई पनि भनेका छौँ प्रशासनमा भनेका छौँ पार्टीहरूलाई भनेका छौँ भन्दा भन्दै पनि जुन ढङ्गले सचेत हुँदाहुँदै पनि जुन जसरी चाहिँ गाडीहरू अटेर गरेर आए त्यो त तपाईँको हाम्रो जिम्मा कुरो होइन त्यो त तपाईँको उनीहरूले त्यसलाई चाहिँ जिम्मा उनीहरूले लिनुपर्छ भन्ने हाम्रो भनाइ हो अब यहाँहरूले जुन यातायात ठप्प पार्नु छ यो यातायात ठप्प पार्दैमा यहाँहरूले अब रोजगार पाइहाल्नुहुन्छ अनि भत्ता पाइहाल्नुहुन्छ होइन यो कुनै पनि काम चाहिँ तपाईँको चाहिँ अब आ, खेती लाउने बित्तिकै खेती लागेको भोलिपल्ट चाहिँ तपाईँको त्यो अब फल आउँछ भन्ने होइन होइन यो इनिसिएसन हामीले गरेका छौँ सुरुवात हामीले गरेका छौँ एउटा सुरुवात चाहिँ तपाईँको यत्रो बेरोजगारको पक्षमा एक करोड तेह्र लाख बेरोजगारको पक्षमा जुन ढङ्गले मुभमेन्टको चाहिँ हामीले चाहिँ घोषणा गरेका छौँ यसले निश्चित रूपमा चाहिँ हाम्रो चरणबद्ध आन्दोलन योभन्दा अगाडि जानेछ त्यसले निश्चित रूपमा चाहिँ यो सरकारलाई र आम पार्टिजहरूलाई पनि यसलाई सोच्नुपर्ने र चाहिँ आम बेरोजगारीहरूको समस्यालाई हल गर्नुपर्ने उन्ले अब बुझेन रुझने सम निजी क्षेत्र में बुझने सब आम जनता ने बुझने हल होने दिशा तर अ बढ़ने भाला लगे अब एक करोड़ तेरह लाख बेरोजगार युवा भू यहाँ कति सड़क में यहाँ का ती युवा क्रो चितवन में विशेष गई हजर चितवन में तब को हम पूर्व टाड़ी जिस अब भरतपुर तपाईँको चाहिँ चाहिँ तपाईँको नानघाटमा मुगलिनमा सबै सबै क्षेत्रमा हाम्रा युवाहरू चाहिँ सडकमा छन् होइन त्यो भएको अब चाहिँ सडकमा उनीहरू चाहिँ अब उनीहरू चाहिँ बन्दलाई सहयोग गर्न बसिरहेका छन् हामीले जानकारी पाएअनुसार चितवनबाट केही गिरफ्तार भए भन्ने सुनेका छौँ यहाँहरूका साथीहरू जानकारी दिनुहोस् यस विषयमा हजुर हामीले हिजो चाहिँ के थियो भने हामीले यो बन्दको पक्षमा बन्दको पक्षमा हामीले चाहिँ नलपरासी हुँदै चाहिँ तपाईँको हेतोडासम्म एउटा माइकिङ प्रोग्राम थियो माइकिङ कार्यक्रम थियो त्यसमा माइकिङ कार्यक्रम सकेर चाहिँ बेलुकी फर्किसकेपछि अब भरतपुरमा आइसकेपछि तपाईँको चाहिँ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरूले होइन प्रहरीहरूले हाम्रो चाहिँ तपाईँको चाहिँ बेरोजगार युवा सङ्घका क्षेत्रीय संयोजक प्रकाश पोखरेल अनि बेरोजगार युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य रामकृष्ण पन्त रवि त्यसपछि चाहिँ केन्द्रीय सदस्य रामकृष्ण रामचन्द्र बयालकोटी त्यसपछि होमबहादुर विक लालु खनाल त्यसपछि चाहिँ रविलाल बराललाई चाहिँ गिरफ्तार गरेको छ साथै त्यो चाहिँ तपाईँको माइकिङमा प्रयोग भएको गाडी माई को जिला प्रभारी अब यह बहस को विषय पक्की विडंबना का कुरा हो दसों हजार युवाओं विदेशी रहने पर्ने ये अवस्था बहस को विषय बनाकरी ती राजनैतिक दल सरकार इसलिए अगाड़ी बढ़ा रत बंद को कार्यक्रम स्थगित कर बहस को रूप में अगर बढ़ा सकता या सकूं हम सरकार दिशा गुर किता चीं तब को एक करोड़ तेरह लाख युवा बेरोजगार युवाह एड्रस्ट करने करी उ हम्रागर कि रोजगारी दे कि बेरोजगार भत्ता दे कि काम दे कि माम दे तैंको अब यह तब कोई यो लब हमी अगड़ी बढ़ रुवा बेरोजगार युवा गठन कर बेरोजगार युवा मंत्रालय गठन कर भंग कोई माग लिरा हमी जब अगड़ी आयां र चाहिँ तपाईँको चाहिँ पेटको लागि हाम्रो चाहिँ सङ्गठन अगाडि आएको छ यसमा तपाईँको चाहिँ सरकारले त्यसलाई ठिक ठिक ढङ्गले एड्रेस गर्ने दिशातिर गयो भने र तपाईँको चाहिँ पोलिटिकल पार्टिजहरूले पनि तपाईँको चाहिँ शिक्षिक ढङ्गले एड्रेस गर्ने दिशातिर गयो भने निश्चित रूपमा चाहिँ हामीले चाहिँ तपाईँको आन्दोलन मात्र होइन हाम्रो आन्दोलनलाई तपाईँको चाहिँ स्थगित गरेर हामी चाहिँ वार्तामा वार्ताको टेबलमा गएर समस्याको समाधान गर्नको लागि पनि हामी तयार दर्शनजी जुन अब यहाँ एउटा आरोप आइराखेकै अवस्था छ ए माओवादीका कार्यकर्ता सडकमा उत्रिए भनेर यसमा राजनैतिक कार्यकर्ता छन् छैनन् प्रश्न पारिदिनुहोस् होइन यो के हो भने यो चाहिँ तपाईँको चाहिँ यो कुनै पोलिटिकल पार्टीको चाहिँ तपाईँको भातृ सङ्गठन होइन है फेरि चाहिँ के हो भन्दा त्यहाँ सबै पार्टीहरूलाई भोट हाल्ने मान्छेहरू भोट हाल्ने युवाहरू त्यो एक करोड तेह्र लाख युवाहरूमा सबै माओवादीका छन् भन्ने होइन त्यहाँ एमालेका पनि तपाईँको चाहिँ अब एमालेलाई भोट हाल्ने काङ्ग्रेसलाई भोट हाल्ने अन्य सबै पार्टिजहरूलाई भोट हाल्ने मान्छेहरू युवाहरू बेरोजगारहरू जो बेरोजगार छ त्यहाँ कुनै पनि सबै सबै चाहिँ आन्दोलनमा आएका छन् र त्यहाँ कसैलाई पनि तपाईँको चाहिँ कुनै पार्टीको सिन्डिकेटको रूपमा यो बेरोजगारी युवासँगलाई हामीले राखेका छैनौँ र यसलाई यसलाई अगाडि बढाउने पनि छैन जी अन्त्यमा छोट गरीमा भनिदिनुहोस् नेपालमा जुन बेरोजगारी रोजगारी दिन सम्भव छ या छैन अन्त्यमा छोट गरीमा भनिदिनुहोस् यो चाहिँ हामीले जुन देखा जाउँ नेपालमा चाहिँ जल जमिन जडीबुटी पर्यटन तपाईँको चाहिँ अब खनिजको जुन चाहिँ ठुलो चाहिँ चाहिँ सम्पदा छ जुन भण्डार छ नेपालमा हाम्रो चाहिँ तपाईँको चाहिँ अब कृषि विज्ञहरू तपाईँको जल विज्ञहरू जडीबेटी विज्ञहरू सबै सबैको विज्ञहरूको डाटा लिँदाखेरिमा नेपालमा चाहिँ एक करोड तेह्र लाखलाई होइन पाँच करोड यो सबै परिचालित हुने हो भने ठिक ढङ्गले हुने भने पाँच करोड चाहिँ बेरोजगारलाई चाहिँ तपाईँको रोजगार दिन सक्ने त्यो चाहिँ अब पोटेन्सियलिटी हामीले चाहिँ देखेका छौँ त्यसको चाहिँ अब त्यो त्यो त्यो रुचालाई ठिक ढङ्गले एडेस्ट गर्ने भने पाँच करोड चाहिँ बेरोजगारले रोजगार पाउँछ हस् त कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो बेरोजगार युवा संघका सदस्य दर्शनसँग कुराकानी गर्यौं बेरोजगार युवालाई रोजगार दिनुपर्ने रोजगार नभई भत्ता दिनुपर्ने लगायत विभिन्न माग राखेर आजदेखि यातायात ठप्प पारिएको छ विभिन्न राजनैतिक दलको ध्यान आकर्षण गराउन सरकारको सरकारलाई दबाव दिनको लागि रोजगारीको सिर्जना गर्नको लागि उनीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् यातायात ठप्प पारेर र यसमा पक्कै पनि सबै पक्ष गम्भीर भएर सोच्नुपर्ने अवस्था छ प्रत्येक दिन हजारौँ युवाहरू बाहिरिरहनुपर्ने यो यु अवस्था र नेपालमा प्रशस्त त्यस्ता सम्भावनाहरू पनि रहेका छन् विदेशिनु पर्ने ती युवाहरूलाई स्वदेशमै प्रयोग गरेर स्वदेशमै रोजगारी सिर्जना गर्नु यो आवश्यकताको विषय पनि रहेको छ आजको लागि अर्पण बहसको समय सकिएको छ आगामी सत्ता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ